लागिसिनु हजुर नमस्कार अर्पण विशेषमा यहाँलाई स्वागत छ प्रतिकक्षका विष्णुसँगै म ध्रुवराज अर्पण विशेषमा आज हामी कुराकानी गर्दैछौ आज बिपी कोइराला जननिर्वाचित प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला कंग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति दिवस आज परेको छ र देशैभरि नेपाली कंग्रेस र उसका भातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् यसै सन्दर्भमा नेपाली कंग्रेस नगर समिति रत्नगरले पनि आज रत्नगरमा विचार गोष्ठीको आयोजना गरेको छ जन्म शताब्दीको अवसर पारेर नेपाली कंग्रेस नगर समितिले साप्ताहिक रूपमा विभिन्न कार्यक्रम गरेको थियो त्यसै कार्यक्रमको का आज समापन पनि हुँदैछ यसै सन्दर्भमा कार्यक्रममा सहभागी हुनका लागि नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष प्रदीप पौडेल पनि सोही कार्यक्रममा सहभागी हुनका लागि आउनु छ र तेही अवसर जुटाएर रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगार्जले उहाँलाई स्टुडियोसम्म ल्याउने जमर्को गरेको छ आज हामी उहाँसँग कुराकानी गर्दैछौ बीपी कोइराला र रा नेपाली कंग्रेस त्यसै गरी नेपाल विद्यार्थी संघको अधिवेशन होला नहोला विभिन्न समयमा सर्दै आइराखेका छन् विभिन्न समसामयिक विषय पनि हामी कुराकानी गर्नेछौ यति कुराकानीका लागि नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष प्रदीप पौडेल हाम्रो स्टुडियोमा हुनु प्रदीपजीलाई स्वागत छ रेडियो कार्यक्रममा धन्यवाद आज बिपी स्मृति दिवस बिपीलाई कसरी सम्झाउनु विश्वेश्वर प्रसाद कोइराला जन्मनु भएको आज एक सय वर्ष पुगेको छ नेपालको राजनीतिमा विशेष गरी विश्वेश्वर प्रसाद कोइरालाको व्यक्तित्वलाई को दुईवटा पक्षबाट हेर्न सकिन्छ एउटा राजनीतिक र अर्को साहित्यिक म साहित्यिक पक्षलाई धेरै गहिरिएर विश्लेषण गर्न सक्दिनँ किनकि म विश्वेश्वर प्रसाद कोइरालाका राजनीतिक वि विचारहरूसँग अत्यन्त धेरै प्रभावित छु त्यस सुनाले म बिपी कोइरालाको राजनीतिक पक्षलाई मात्रै विषय बनाएर आफ्ना बनाएर राख्न चाहन्छु नेपालको सन्दर्भमा दुई साल अगाडि र त्यसभन्दा पछाडि नेपाली जनताको स्वाधीनताको आन्दोलनमा नेपाली जनताको स्वतन्त्रताको आन्दोलनमा नेपाली जनताको आर्थिक राजनीतिक सामाजिक अधिकारका पक्षमा लड्ने एउटा दूरगामी दृष्टिकोण भएको एउटा राजनीतिक विचार र सिद्धान्त जो कहिल्यै असान्दर्भिक हुन सक्दैन mm. त्यस्तो राजनीतिक विचार र सिद्धान्त बोकेको नेताका रूपमा मैले बिपी कोइरालालाई चिन्ने गरेको छु mm. र विश्वेश्वर कोइराला नेपालको सन्दर्भमा सबैभन्दा अग्लो mm. सबैभन्दा नेपालसँग नेपालको माटो नेपालको वस्तुस्थितिसँग मेल खाने विचारको प्रणेता र नेपालको लोकतान्त्रिक आन्दोलनको सूत्रधार गर्ने व्यक्तिका रूपमा मैले बिस बिपी कोइरालालाई चिन्ने गरेको छु बिपी कोइरालाको व्यक्तित्व आज इतिहास भनेको छ त्यो इतिहास पढ्दा पछिल्लो पुस्ताका हरेकलाई एक खालको प्रेरणा प्राप्त हुन्छ बिपी कोइरालाले गरेको त्याग बिपी कोइरालाले गरेको योगदान दत्य दैत्य कथा जस्तो लाग्छ पछिल्लो पुस्ताका मान्छेहरूलाई एउटा व्यक्तिले नेपाली जनताको स्वाधीनताका निम्ति नेपालको लोकतान्त्रिकरणका निम्ति यति ठुलो योगदान गर्न सम्भव छ पच्ल प्रश्न करने स्थिति बन तर यार्थ हो नेपाल को राजनीतिक आंदोलन में बीपी कोरेला अत्यन्त ठूल योगदान करचारिक पक्ष बाद समर्पण को पक्ष बागदान करने व्यक्ति का रूप में बीपी को चिन्ह मत बीपी, बीपी पुरा Uh, मेरो विचारमा नेपाली कङ्ग्रेस एउटा राजनीतिक दल मात्र होइन एउटा अभियान हो नेपाली कङ्ग्रेसलाई एउटा अभियानका रूपमा विकास गर्ने काम विश्वेश्वर प्रसाद कोइरेलाले गर्नुभएको हो मलाई लाग्छ नेपाली कङ्ग्रेसको स्थापनादेखि आजसम्म नेपालको राजनीतिमा पहिलो या दोस्रो राजनीतिक शक्तिका रूपमा नेपाली कङ्ग्रेस मात्रै छ नेपालको राजनीतिमा निरङ्कुश राजतन्त्र विरुद्ध सबैभन्दा बढी कसैले लड्यो भने त्यो नेपाली कङ्ग्रेसले लड्यो नेपालको राजनीतिमा सामन्तवादका विरुद्ध सबैभन्दा बढी कसैले लड्यो भने त्यो नेपाली कङ्ग्रेसले लड्यो नेपालको राजनीतिमा समावेशीको कुरा धेरैले गरे होलान् तर समावेशीलाई प्रारम्भमा कार्यान्वयन गर्ने दलितलाई सबैभन्दा पहिले राजनीतिको हैसियत दिनुपर्छ भन्ने आवाज उठाउने पार्टी कङ्ग्रेस हो आफैभित्र एउटा दलितलाई महामन्त्री बनाउने पार्टी कङ्ग्रेस हो नेपालमा सबैभन्दा पहिले महिलालाई राजनीतिमा ल्याएर मन्त्री बनाउने पार्टी कङ्ग्रेस हो नेपालमा समावेशी स्वरूपको मन्त्रीमण्डल समावेशी स्वरूपको संसद नेपालमा चाहिँ विविध जात यो देश हो त्यसैले ती सबै जात नेपाललाई आफ्नो देश हो भनेर महसुस गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्ने पार्टी सुरुवात गर्ने पार्टी काङ्ग्रेस हो दलितलाई मन्दिरभित्र छिराउने पार्टी काङ्ग्रेस हो बाहुनलाई हलो जोत्ोतेर जो क्रान्ति गर्न लगाउने पार्टी काङ्ग्रेस हो त्यसैले जति पनि विद्यमान विकृतिहरूका विरुद्ध लड्न प्रारम्भ गर्ने पार्टी काङ्ग्रेस हो त्यसैले त्यो पार्टी मात्रै होइन राजनीतिक दल मात्रै होइन त्यो एउटा अभियान हो त्यो अभियानको सूत्रधार गर्ने पार्टी गर्ने व्यक्ति बिपी कोइराला हुनुहुन्थ्यो त्यसैले नेपालको लोकतान्त्रिक आन्दोलन नेपालको समाजवादी आन्दोलन नेपालको चाहिँ जमिनहीन हरूलाई जमिन दिने भूमिपतिहरूबाट जमिन खोज्ने आन्दोलन नेपालमा सामन्तहरूका विरुद्ध लड्ने आन्दोलन नेपालको समृद्धि गर्ने अभियान र नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अन्तर्राष्ट्रिय जगतमा सुमधुर सम्बन्ध भएको देशका रूपमा नेपाललाई विकसित गराउने यो सबै कुराको नेतृत्व बिपी कोरालाले गर्नुभएको नेपालको राष्ट्रियता नेपालको लोकतन्त्र mm. नेपालको समाजवादी आन्दोलन यो सबै कुरालाई एउटा सैद्धान्तिक स्वरूप दिएर चाहिँ नेपालीहरूको समृद्धिका निम्ति त्यो अभियान सञ्चालन गर्ने व्यक्ति बिपी कोइराला हो त्यसैले बिपी कोइरालाले गर्नुभएको योगदान आजसम्म होइन चिर कालसम्म त्यो रहिरहन्छ आज जति सजिलो छ सा सात साल अगाडि त्यति सजिलो थिएन त्यसैले त्यो अप्ठ्यारो अवस्थामा बिपीले सुरुवात गर्नुभएको त्यो काम नेपाली समाजले कहिले पनि बिर्सन्छ भन्ने मलाई लाग्दैन यहाँले यसरी दाबीका साथ भनिरहेको अवस्थामा अहिलेको नेपाली कङ्ग्रेसको नेतृत्वले चाहिँ त्यो बिपीको सिद्धान्त बिपीले पुऱ्याएका योगदानलाई अङ्गीकार गरेको जस्तो लाग्छ बिपीले जन्माउनु भएको नेपाली कङ्ग्रेस <laughs> बिपी हुँदा जसरी सैद्धान्तिक पक्षमा चाहिँ समृद्ध थियो <laughs> जसरी बिपी जस्तै चाहिँ बिपीले नेपाल कता लाने बिपीले नेपाल कसरी बनाउने होइन चाहिँ समाजवादी सिद्धान्त अथवा समाजवादी विचार भनेको के हो त्यसलाई जसरी उहाँले सशक्त ढङ्गबाट परिभाषित गर्नुभएको थियो mm -hmm. राष्ट्रियताका मामिलामा उहाँको जुन ढङ्गको अडान थियो लोकतन्त्रका मामिलामा उहाँको जुन ढङ्गको अडान थियो र प्रष्टता थियो त्यसपछिको नेतृत्वमा त्यो नभएको कुरा म पनि स्वीकार गर्छु mm -hmm. त्यसैले नेपाली काङ्ग्रेस जन्मा बिपीले जन्माउनु भयो र अहिले नेपाली कङ्ग्रेसभित्र बिपीको विचार छ छैन नेपाली कङ्ग्रेसभित्र यो व्यापक ढङ्गले बहस भइरहेको छ यद्यपि बिपीको विचारभन्दा बाहिर कोही गएको चाहिँ मान्दैन हामीसँग बिपी हुनुहुन्छ बिपीकै पथमा हामी छौँ र आफ्नो लागेको कुरा कार्यान्वयन गर्नुपऱ्यो र त्यसलाई चाहिँ बढी तथ्य तर्क दिनु पऱ्यो भने बिपीले यो यो भन्नुभएको थियो त्यसैले मैले भनेको कुरा सही हो भनेर हरेक काङ्ग्रेसले दावी गर्छन् यद्यपि मलाई व्यक्तिगत रूपमा के लाग्छ भने बिपी कोइरालाले जुन दर्शन जुन आदर्श जुन सिद्धान्त दिनुभयो नेपाली कङ्ग्रेसलाई नेपाली कङ्ग्रेसलाई जुन बाटोमा उहाँले लिएर जान खोज्नु भएको थियो त्यो बाटोमा हामी कहीँ कतै अस्पष्ट भएको अलमल भएको र त्यो विषयलाई अलिक प्रष्ट ढङ्गले चाहिँ हामीले अङ्गीकार गर्न नसकेको व्यवहार व्यवहारवादी भएर जीवनवादी भएर त्यसलाई अलिकति स्वीकार नसकेको स्थिति कहीँ कतै हो कि त्यो म आफैलाई पनि लागिरहेको छ र कङ्ग्रेसभित्र अहिले महत्त्वपूर्ण बस विषय नै यही हो अहिले बाटो बिरायो भनेर बिपी, बा, बा, बिपी को बाटोभन्दा फरक ढङ्गले गयो भनेर त म स्वीकार्दिनँ तर बिपीको बाटो के हो भनेर प्रष्ट बनाउने प्रष्टता ल्याउने अझ त्यसलाई निखार गर्ने र बिपीको समयमा त्यसलाई सैद्धान्तिक रूपमा स्वीकार्ने र व्यावहारिक रूपमा अहिलेको आवश्यकता अनुसार त्यसलाई परिमार्जन गर्ने अहिले नेपाली कङ्ग्रेसको आवश्यकता त्यो भन्ने मलाई लाग्छ र नेपाली कङ्ग्रेसभित्र प्रमुख को को बहसकै विषय यो अधिवेशन नजिकै छ नेपाली कङ्ग्रेसका प्लेटफर्महरूमा नेपाली कङ्ग्रेसका मञ्चहरूमा बिपी कोइरेलाको भनाइलाई बिपी कोइरालाको विचारलाई आफ्नो ढङ्गले व्याख्या गर्ने प्रयास भइरहेको छ अथवा बहस घनीभूत भइरहेको छ यो सकारात्मक पक्ष हो त्यसैले मैले बिपी कोइरालाले भनेका कुरा जुन ढङ्गबाट मैले व्याख्या गर सब गर्छु सबैले त्यही ढङ्गबाट गर्नुपर्छ भन्ने होइन तर हामीले त्यसलाई बहसमा ल्याउन आवश्यक छ र विधिसम्म ढङ्गबाट हामीले नीति निर्माण चाहिँ तय गर्न आवश्यक छ अख्तियार गर्न आवश्यक छ र बहसको जग चाहिँ बिपी कोइरालाकै विचार हो भन्ने मलाई लाग्छ अब अहिलेको नेतृत्वले यहाँले भन्नुभयो जस्तै बाटो त बिराएको छैन तर नेतृत्वहरूले केही बिराउन खोजेको जस्तो किन प्रष्टमा बुझ्न सकिन युवाको नाताले अब मैले व्यक्तिगत रूपमा भन्दा चाहिँ मलाई के लाग्छ भने जस्तै नेपाली राजनीतिभित्र बिपीलाई कम्युनिस्ट विरोधी भनेर चिनाउने कोसिस गर्यो गरियो संवैधानिक राजतन्त्रवादी भनेर पनि चिनाउने कोसिस गरियो तर मलाई लाग्छ बिपी कम्युनिस्ट विरोधी पनि हुनुहुन्थेन मार्क्सवादको आर्थिक दृष्टिकोणसँग बिपी अत्यन्त नजिक हुनुहुन्थ्यो दुई हजार छत्तिस सालको जनमत सङ्ग्रहमा नेपालका कम्युनिस्टहरूले बहुदलको पक्षमा उहाँ उहाँहरूले ओकालत गरेको भए खुलेआम रूपमा चाहिँ बहुदलको पक्षलाई स्वीकार गरेको भए बितै समयमा चाहिँ नेपालमा यो छ्यालिस सालमा नेपाली कङ्ग्रेस र वाम मोर्चाका बिचमा जुन एकता भयो मलाई लाग्छ छत्तिस सालको जनमत सङ्ग्रहमा कम्युनिस्टहरूले खुलेर चाहिँ नेपाली कङ्ग्रेसको अभियानलाई अथवा बहुदलीय पक्षलाई मानिदिएको भए त्यो समय त्यति बेला नै भन्थ्यो त्यस हुनाले मलाई के लाग्छ भने कम्युनिस्टहरू नै बिपी कोइरालाबाट टाडिन चाहेर एक हदसम्म चाहिँ राजतन्त्रसँग नजिक रहेर रा, त्यो वातावरणलाई प्रयोग गर्न खोजेका हुन् कि मैले पछि आएर मेरो आफ्नो विश्लेषण त्यो ढङ्गको छ ने र जहाँसम्म राजतन्त्रको सवाल छ एउटा शक्ति केन्द्र हो राजतन्त्र धार्मिक सामाजिक दृष्टिकोणले एउटा शक्ति केन्द्र राजतन्त्र हो तर राजतन्त्र संवैधानिक बन्न चाहँदाको अवस्थामा रणनीतिक उपयोगका निम्ति नेपाली जनता सम्पूर्ण रूपमा सुशिक्षित त नभएको समयसम्मका लागि राजतन्त्रलाई उपयोग गर्नुपर्छ भन्ने बिपी कोरेलाको राजतन्त्रलाई स्वीकार गर्नुपर्छ भन्ने बिपी कोइलाको मान्यता थियो तर एउटा व्यक्ति जो आफै नेपाललाई समृद्ध बनाउन चाहन चाहन्छ जो आफै नेतृत्व लिन चाहन चाहन्छ र चाहिँ राजतन्त्र राखिरहेर रा, म चाहिँ भनौँ न एक ढङ्गले शासन गर्न योग्य छैन मैले चाहिँ नेपाली जनताको मन जित्न सक्दिनँ मैले नेपाल बनाउन सक्दिनँ त्यसैले राजतन्त्र भन्ने त्यो शक्ति केन्द्र रहिरहन्छ भन्ने बिपी कोइरालाले मनभित्रबाट त्यो मान्नु भएको भन्ने मलाई लाग्दैन जो सधैँभरि राजासँग लडिरह्यो जो सधैँभरि नेपाली जनताको नेतृत्व लिन चाहिरह्यो जसले सैद्धान्तिक हिसाबबाट आफू नेता हो भन्ने एउटा व्यक्तित्व निर्माण गर्यो त्यो व्यक्तिले परनिर्भर भएर म नेतृत्व गर्न सक्दिनँ राजतन्त्र हुनुपर्छ सधैँका लागि भनेर रा, राजावादी सोच चाहिँ बिपी कोइरालामा थिएन त्यो समय नेपाली समाजको मान्यता आ, लाई उहाँले बुझेर परिस्थितिलाई बुझेर रा, संवैधानिक राजतन्त्रको ओकालत गर्नुभएको हो तर यो छ्यालिस साल अथवा अहिलेको परिस्थितिसम्म आइपुग्दा बिपी कोइराला त्यो त्यो ठाउँमा हुनुहुन्थेन किनकि नेपाली समाजको सोच नेपाली समाजको परिवेश सबै बदलिसकेको थियो र नेपाली जनतामा ठुलो चेतना भइसकेको हुन्थ्यो त्यसैले बिपी कोइराला सधैँभरि त्यो मान्यता राखिरहने स्थितिमा हुनुहुन्थ्यो भन्ने मलाई लाग्दैन जहाँसम्म लोकतन्त्र को, ने। लोक को सवालमा नेपाली कङ्ग्रेस आज पनि mm. चाहिँ बिपीकै समयमा जस्तै प्रतिबद्ध छ नेपालमा लोकतान्त्रिक आन्दोलनमा नेपाली कङ्ग्रेस जस्तो योगदान कसैले पनि गरेको छैन त्यो यो दाबी होइन इतिहास पढ्दा प्रष्ट हुन्छ हामीले राजनीतिक स्वतन्त्रताका निम्ति जुन गऱ्यौँ बिपी कोइरालाले भने जस्तो आर्थिक स्वतन्त्रताका निम्ति त्यसो गर्न सकिरहेका छैनौँ विगतमा हामी सत्तामा गएको समयमा बिपी कोइरालाले व्यक्त गर्नुभएको बिपी कोइरालाले अख्तियार गर्नुभएको सैद्धान्तिक पक्ष आर्थिक पक्षमा चाहिँ हामी त्यति धेरै समाजवादी हुन सकेनौँ कि त्यति धेरै गरिबमुखी हुन सकेनौँ बिपी स्वार्थमा हुनुहुन्थेन अहिलेका पुस्ताहरू नेतृत्वकर्ताहरू स्वार्थमा लागे मैले स्वार्थ नै पनि म त्यो भन्न चाहन्न तर mm -hmm. प्रष्ट हामी हुन सकेनौँ यो दुनियाँ यो ग्लोबलाइजेसनको समयमा पुँजीवादको एकदमै चरम विकास भएको समयमा त्यसको प्रभाव हामीमाथि परेको हामीले mm -hmm. चटक्कै त्यो प्रभावलाई चाहिँ छोडेर चाहिँ एकदमै बिपीको बाटोमा जान नसकिरहेको एउटा आर्थिक पक्षमा एउटा सन्दर्भ हुनसक्छ mm -hmm. त्यो प्रभाव नेपालमा कम्युनिस्टहरूमा परेको छ नेपालका समाजवादी पार्टी नेपाली कांग्रेस जस्तोमा नि परेको छ ओभरअल चाहिँ संसारमा सबैमा परेको छ त्यसैले त्यो प्रभावमा नपरिकन फरक ढङ्गले विश्लेषण गर्ने र चाहिँ बिपीको एकदम सही बाटोलाई अख्तियार गर्ने सवालमा यो विषयलाई हामीले घनीभूत ढङ्गबाट बहसमा लानुपर्छ भन्नु आर्थिक बाटोलाई चाहिँ केले छोक छेक्यो काङ्ग्रेसलाई आर्थिक विकास गर्नको लागि अब यसमा भनिरहँदा के हुन्छ भने अब कम्युनिस्टहरू अथवा अरू राजनीतिक दलहरू भाषण गर्दा चाहिँ हामी गरिबमुखी भन् त्यस्तो खालको कुरा गर्ने गर्छन् तर सत्तामा गएपछि गा कसैको पनि त्यो खालको एकदम प्रष्ट विचार होइन आफ्नो सिद्धान्त के हो होइन mm. त्यो अनुसार चलेको चा, देखिन्न नेपाली कङ्ग्रेसको सन्दर्भमा नेपाली कङ्ग्रेस संसदीय व्यवस्था मान्छ बौद्धलीय व्यवस्थालाई स्वीकार गर्छ राजनीतिक स्वतन्त्रताको रक्षा गर्छ mm. र आर्थिक स्वतन्त्रताको रक्षा गर्ने मामिलामा यो निजी क्षेत्रको जुन ढङ्गबाट विकास भइरहेको भइरहेको छ चा। यसलाई चाहिँ एकदमै धेरै अनियन्त्रित स्थितिबाट अगाडि लिएर जाने कुरा समस्या हो कि यसलाई चाहिँ यो सँगसँगै राज्यले आफ्नो दायित्व निर्वाह गर्ने केही सामाजिक पक्षहरूमा आफ्नो दायित्व निर्वाह गर्ने कुरामा राज्य प्रष्ट बन्नुपर्छ होइन शिक्षा स्वास्थ्य जस्ता जनताका नैसर्गिक विषयहरूलाई राज्यले गम्भीर ढङ्गबाट लिनुपर्छ त्यसमा लगानी वृद्धि गर्नुपर्छ लगानी गरेको कुरा लगानी गरेको जुन खर्च छ त्यो बालुवामा पानी हाले जस्तो खेर जानु हुँदैन प्रतिफल मूलक हुनु पर्यो गुणस्तरीय हुनु पर्यो mm -hmm. यो यो व्यवस्थापकीय समस्या मात्रै हो नीतिगत समस्या हो भन्ने मलाई लाग्दैन अब यहाँका नेताहरू पनि पटक पटक सत्तामा नगएका हो होइनन् विभिन्न पार्टीका पनि गएका छन् त्यो अवस्थामा चाहिँ के गरे कङ्ग्रेसले हेर्नुहोस् कस्तो छ भने काङ्ग्रेस जन्मदा mm -hmm. लागेका मान्छे आजसम्म पनि लागिरहेका छन् mm -hmm. निरन्तर उनीहरूले आफ्नो स्वार्थ बिर्सिए निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउनुपर्छ नेपालको समृद्धिका निम्ति योगदान गर्नुपर्छ बिपीको विचारले देश बनाउन सक्छ भन्ने आस्थाका आधारमा उहाँहरू लाग्नु भएको सत्तामा ती लाग्ने मध्येमा दुई पर्सेन्ट मात्रै पुगे होइन दुई पर्सेन्ट मध्येमा जेरो पोइन्ट गलत गरे तर समग्रमा काङ्ग्रेसै गलत भयो समग्रमा राजनीतिमा लाग्ने नै गलत भए समग्रमा राजनीति करप्टेडहरूको मात्रै भयो यस्तो निष्कर्ष निकाल्नु मिल्दैन त्यस्तो निष्कर्ष निकालियो भने कहिलेमै सत्तामा नपुगेका सधैँभरि समर्पण गरिरहेका मान्छेहरूमा ठुलो चोट पुग्छ त्यसैले जिउ शरीरको कुनै अङ्गमा इन्फेक्सन भयो घाउ आयो त्यो अङ्ग नै काटेर फालिदिने कि त्यहाँ उपचार गर्ने त्यसैले मलाई लाग्छ उपचार गर्ने कुरा बेटर हो त्यसैले यो ठुलो भिडभित्र केही विकृतिहरू छन् त्यो विकृतिहरूलाई अन्त्य गर्नका निम्ति चाहिँ हामीले पहल गर्नुपर्छ सा, सामाजिक क्षेत्रबाट नागरिक समाजबाट समाजका अन्य पक्षबाट दबाव आउनुपर्छ र राजनीतिक दलले त्यो कुरालाई समयमै निपटारा गर्ने स्थिति बनाउनुपर्छ तर यसो हो होइन कि राजनीति गर्ने सबै मान्छे चाहिँ एकदमै करप्टेड थिए mm. होइन चाहिँ काङ्ग्रेसमा लाग्ने सबै मान्छेहरूले चाहिँ गलत गरेका हुन् त्यस्तो होइन काङ्ग्रेसमा लाग्ने उनान्से प्रतिशत सही छन् चाह बिपीक बाटोला आप आदर्श ठांद र कांग्रेस अरुज सैद्धांतिक रूप में धरें विचलित भर फरक बाटो निर्माण कर अगड़ी बढ़िगे स्थिति छाइना कांग्रेस सुरुमा स्थापना कालमा जुन स्थितिमा थियो जुन विषयलाई काङ्ग्रेसले व्याख्या गरेको थियो यो चाहिँ तपाईँको सात सालमा उठाएका विषयहरू अहिले सत्तरी सालमा समान हुन्छन् भन्ने छैन होइन अहिले मान्छेका आकाङ्क्षाहरू बदलिएका छन् समाजको परिवेश बदलिएको छ आकाङ्क्षा र परिवेशलाई चाहिँ आत्मसात गरेर सिद्धान्त निर्धारण गर्नुपर्ने हुन्छ त्यही अनुसार चलाउनु पनि पर्यो त्यसकारण ते, समाजको चाहनालाई बुझेर समाजको आवश्यकतालाई बुझेर बिपी कोइलाले निर्धार अख्तियार गर्नुभएको सैद्धान्तिक पक्षलाई नछोडिकन व्यावहारिक पक्षमा केही परिवर्तनको आवश्यकता छ त्यो परिवर्तनका विषयमा चाहिँ हामी बहस गरिरहेका छौँ र त्यत्रो धेरै अन्तर अरू राजनीतिक दलमा सिद्धान्त र व्यवहारमा जुन अन्तर छ हामीमा त्यत्रो धेरै अन्तर छैन केही प्रष्टता आवश्यक छ त्यो प्रस्ट्याउने विषयमा हामी निरन्तर छलफलमा छौँ यो कहिलेसम्म त यो बहस चल्ने होइन एउटा राजनीतिक दल एउटा जीवन्त राजनीतिक दलमा विषयहरूको बहस भइ नै रहन्छ राजनीतिक दलको मुख्य विषय नै सैद्धान्तिक मुख्य भूमिका मुख्य का, काम नै सैद्धान्तिक विषयहरूमा बहस गर्ने र त्यसलाई व्यवहारमा ढाल्ने हो त्यसैले बहसको अन्त्य कहिले नै हुँदैन त तर अहिलेको सन्दर्भमा हामीले भन्यौँ आ के अरे राजनीतिक अधिकार हाम्रो लामो सङ्घर्षबाट हामीले प्राप्त गरिसकेको स्थिति छ होइन जनताको म्यान्डेटलाई नमान्नेहरूलाई पनि हामीले म्यान्डेटलाई मान्ने जनता नै सबै सर्वेसर्वा हुन् जनता नै भगवान् हुन् उनीहरूले जे भन्छन् त्यो गर्नुपर्छ त्यो त्यो बाटो जानुपर्छ भनेर हामीले बुलेट लिएर चाहिँ हिँड्ने बन्दुक लिएर हिँड्नेहरूलाई पनि ब्यालेटको बाटोमा ल्याइसकेका छौँ अब आर्थिक क्रान्ति गर्ने सवालमा हामीले हाम्रो समाजको परिवेशलाई बुझेर चाहिँ बिपी कोइरालाको समाजवादी दृष्टिकोणलाई अङ्गीकार गरेर हामी अगाडि बढ्न आवश्यक छ त्यो काङ्ग्रेसमा अहिले सबैभन्दा छलफलको विषय भइरहेको छ बिपी कोइरालाको को जन्म शताब्दीको यो अवसरमा पनि हामीले अहिलेका समयमा अहिलेको यो यो अवसरलाई उपयोग गरेर सिर्जना गरेका मञ्चहरूमा पनि हामी सैद्धान्तिक विषयहरूलाई बहसको केन्द्रमा राख्छौँ लगभग अब बन्धक बोकेकाहरूलाई यहाँले मूलधारमा ल्याइसक्यो ल्याइसक्नु भएको छ अब यो बिचमा पनि नौ दस वर्ष भइसक्यो तर जनताले लोकतन्त्र आयो गणतन्त्र आयो भनेर भन्न मात्र पाए परिवर्तन चाहिँ देख्न चाहेनन् भने कतिपय गुनासाहरू पनि छन् यसलाई कसरी हेर्ने ठिक हो आशा अपेक्षाहरू पुरा भएको स्थिति छैन म आफै पनि व्यक्तिगत रूपमा भन्दा धेरै सन्तुष्ट छैन तर निराशाले काहीँ पुगिँदैन आशावादी हुन आवश्यक छ प्रक्रिया यही नै हो यही प्रक्रियाबाट अगाडि बढ्छ जनता को छनौट को स्थिति जनता ने छनौट करने अरक्षित करना आवश्यक होटा करेन अर्को रामोने कई लियाने ठाव सुरक्षित राखि पर्च hmm. अब जहांसमी कंग्रेस को सवाल संविधान सभा को निर्वाचन नेपाली कङ्ग्रेस ठुलो पार्टी भएको छ ठुलो पार्टी हो नेपाली कङ्ग्रेससँग दुई तिहाई या बहुमत छैन त्यसैले ठुलो पार्टी भएका नाताले समन्वय गर्ने समझदारी कायम गर्ने अगाडि बढ्ने र संविधान बनाउने कुरालाई नेपाली कङ्ग्रेसले पहिलो प्राथमिकतामा राखेको छ र रा, सँगसँगै मैले अघि नै पनि भने अन्तर पार्टी बहसको विषय अहिले आर्थिक समृद्धिको विषय भनेको छ हामीले अब कुनै पनि वादले नेपाली समाजले मार्क्सवाद लेनिनवाद माओवाद चाहिँ नेपाली समाजले धेरै सुनिसक्यो समाजका हरेक मान्छेहरूले कण्ठ बनाइसके तर त्यो त्यो नाम मात्रैको बादले नेपाली समाजलाई केही दिएन अब हामीले बिपीवादलाई पनि समयअनुसार व्यवहारिक ढङ्गले परिवर्तन गर्नुपर्छ बिपी कोइरालाको सैद्धान्तिक पक्ष अझ सय वर्षसम्म मर्दैन असान्दर्भिक हुँदैन तर त्यो सैद्धान्तिक पक्षमा टेकेर हामीले त्यो सैद्धान्तिक विषयहरूमा टेकेर त्यसलाई व्यवहारमा बदल्नका निम्ति सात साल जस्तै गरी हामीले सोच्यौँ भने त्यो सान्दर्भिक हुन सक्दैन निकै लामो समय छ अब जनताले त्यो परिवर्तनको लागि होइन लामो समय छैन अहिले नेपालको राजनीतिमा ठुलो प्रतिस्पर्धा छ कसैले पनि लामो समय कुर्न सक्दैन होइन एउटाले राम्रो गर्न सकेन भने राम्रो गर्ने अर्को आउन सक्छ राम्रो गर्न खोजेटा त्यो पनि हाम्रो एक खालको समस्या छ यस्तै बिचमा हामीले समृद्धि हासिल गर्नुपर्छ यस्तै बिचमा हामीले समाधानहरू ल्याउनुपर्छ अब त्यसैले मलाई लाग्छ अब राजनीतिक दल विशेष गरी नेपाली कङ्ग्रेसको एकमात्र उद्देश्य नेपालको समृद्धि आर्थिक समृद्धि कसरी हुन हुनसक्छ निमुखा र विपन्नहरूलाई प्रति दायित्व कसरी बढाउन सकिन्छ अहिलेको औद्योगिकरणको समयमा चाह मालिक रजदूर को बीच कसरी समन्वय लियान सक मालिक रजदूर दुईट को हित को पक्ष में कसरी ओकालत कर सकता रि का रिशोर्स प्रयोग कर समृद्ध बना सक विषय केन्द्रबिंदु में राखर अब हम अगड़ी बढ़ु पाँच नेपाली कंग्रेस राजनीतिक अधिकार का कुछ धेरै प्राप्त भयो त्यसलाई रक्षा गर्दै अब आर्थिक अधिकारका कुराहरूलाई अगाडि लिएर जानुपर्छ भन्ने मलाई लाग्छ संविधान बन्दा संविधान बन्नुपर्छ संविधान नबन्दा मुलुकको भविष्य अत्यन्त अन्धकारमय छ नेपालका राजनीतिक दल सबै राजनीतिक दलहरू नेपाल, नेपाल बनाउनका निम्ति जन्मिएका हुन् नेपाललाई बिगार्नका निम्ति नेपाललाई अन्धकारमा धकेल्नका निम्ति जन्मिएका होइनन् त्यसैले नेपालप्रति प्रेम गर्ने हो यही नेपाल बचाएर नेपालभित्र राजनीति गर्ने हो र नेपालभित्र राजनीति गरेर जनताका पक्षमा उकालत गर्ने र जनताको मन जित्ने हो भने कुनै पनि हालतमा संविधान बन्नुपर्छ समस्या देख्नु भएको छ केही जटिलताहरू छन् तर बहस गर्न गरेर त्यसलाई मिलाउन सकिन्छ मतलब त्यो एकदम अब सबै कुरा मिल्थ्यो भने नेपालमा पार्टी एउटा मात्रै हुन्थ्यो mm -hmm. होइन कुराहरू mm -hmm. विषयहरू नमिलेर पार्टीहरू धेरै जन्मिएका हुन् त्यसैले त्यो पार्टीहरूका बिचमा नमिलेका विषयहरू गम्भीर छैनन् मिल्नै नसक्ने छैनन् mm -hmm. होइन तिनीहरूका बिचमा एउटा समन्वय ल्याएर समझदारी निर्माण गरेर संविधान बनाउन सकिन्छ अहिलेको संविधान सभाको निर्वाचनले जुन खालको म्यान्डेट दिएको छ त्यो म्यान्डेटलाई आधार बनाएर कसैले पनि अतिवादिता चाहिँ बरकरार नराखिकन अतिवादी नबनिकन संविधान बन्ने कुरालाई अर्जुन दृष्टि बनाएर अगाडि बढ्ने हो भने संविधान बन्छ धेरै कुरा मेन समस्या अब 26 सभासद मनोनयन स्थानीय निकायको निर्वाचन यो पनि अलिकति जटिल विषयको रूपमा छ होइन यो छब्बिस सभासद् मनोनयनको कुरा ठुलो समस्याको कुरा होइन प्रधानमन्त्रीज्यूले अरू पार्टीहरूसँग आफू अपचारका निम्ति अमेरिका जानुभन्दा अगाडि नै उहाँले नाम माग्नु भएको हो एमालेको अधिवेशनका कारणले उहाँहरूले अधिवेशन पछि दिने भनेर भन्नुभयो माओवादीले पनि त्यो नाम दिइसकेको स्थिति थिएन त्यसैले प्रधानमन्त्री त्यो तत्काल गर्न चाहनुहुन्छ मलाई लाग्छ उहाँ आज स्वदेश फर्कदै हुनुहुन्छ र यो काम एक हप्ताको बिचमा यो भइसक्छ यो छब्बिस सभासद् धेरै ठुलो कुरा होइन तपाईँले स्थानीय निर्वाचनको कुरा जुन गर्नुभयो नेपाली कङ्ग्रेसले त्यो आफ्नो घोषणापत्रमा राखेको छ नेपाली कङ्ग्रेस स्थानीय निर्वाचन गर्न चाहन्छ mm. प्रधानमन्त्रीले पनि त्यो कुरा बारम्बार भनिरहनु भएको छ स्थानीय विकास मन्त्री उप पनि त्यो कुरा भनिरहनु भएको छ mm. त्यसैले खालि समझदारी कायम गरेर स्थानीय विकासको निर्वाचनमा कुनै पनि राजनीतिक दल नबाहिरियोस् समझदारी कायम गरेर त्यसलाई कार्यान्वयन मात्रै गर्न खोजिएको त्यो त्यो इच्छा शक्ति नभएको होइन त्यसैले त्यो कार्यान्वयन गर्ने प्रयासमा सरकार सरकारको नेतृत्व हाम्रो काङ्ग्रेसको पक्ष व्यापक ढङ्गले जुटिरहेको स्थिति छ संविधान सभाभित्रकै दल त असन्तुष्ट भइराखेको अवस्थामा बाहिर पनि त्यतिकै असन्तुष्ट छन् उनीहरू पनि मूलधारमा आउन अलिकति कठिन होइन त्यो असन्तुष्टिको कारण के, के, के हो त्यसमा तर्क हुनु पर्यो होइन जाने जनताले जे निर्णय दिन्छ त्यो फैसला स्वीकार्नुपर्छ हामीले दुई हजार हामीले स्वीकार गरेका थियौँ हाम्रो प्रधानमन्त्री हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला हाम्रो गृहमन्त्री हुनुहुन्थ्यो कृष्णप्रसाद सिठौला जनताले भोट दिएन नि त अब हामीले त्यसलाई का सडकै स्वीकार गरेर हामी बाहिरेका थियौँ त्यहाँ ते, त्यसपछि संविधान बनाउने कुरामा हामीले निरन्तर सहयोग गरेका हौँ त्यो मैले दावी गरिरहनु पर्दैन त्यो इतिहासले देखाएको कुरा हो र अहिलेको सन्दर्भमा पनि जनताको म्यान्डेटलाई स्वीकार गर्नुपर्छ सबैभन्दा ठुलो जनता हो हतियारले काहीँ पनि पुगिँदैन त्यसैले त्यो एकदमै आफ्नो अडान लिएर आफ्नै कुरा हुनुपर्छ भनेर भनिरहँदा जनताबाट झन सधैँभरि टाढा भइराखिन्छ संविधान स्थानीय विकासको निर्वा स्थानीय निकायको निर्वाचन किन नहुने त hmm. आखिरी सबै लड्न पाइन्छ ठिक छ त्यो सत्तामा अर्को दल छ त्यसले म्यानुपुलेसन गर्छ भन्ने मान्यता हुनु म्यानुपुलेसन नगर्ने स्थिति कसरी बनाउन सकिन्छ त्यतातिर लाग म्यानुपुलेट हुन नसक्ने होइन त्यहाँभित्र चाहिँ सत्ताको दुरुपयोग हुन नसक्ने स्थिति कसरी निर्माण गर्न सकिन्छ संविधान बन्नुभन्दा अगाडि स्थानीय निकायको निर्वाचन पनि हुन्छ स्थानीय विकासको निर्वाचन एउटा के तर्क गरिन्छ भने स्थानीय विकासको निर्वाचन अहिले गरेर फेरि सङ्घीय संरचना निर्माण गर्ने कुरालाई ढिलो भन गर्न खोजिएको हो भन्ने तर्क पनि गरिन्छ मेरो विचारमा स्थानीय विकास स्थानीय निकायको निर्वाचन अहिले अन्तरिम कालका निम्ति हुने हो यो चाहिँ एकदम यसको यति वर्ष भनेर तोकेर हुँदैन स्थानीय के अरे सङ्घीय संरचना निर्माण नभएसम्मका लागि यसले काम गर्छ एक वर्ष दुई वर्ष तिन वर्षमा हामीले सङ्घीय संरचना निर्माण गर्न सकियो भने यो त्यसै डिफाङ भएर जान्छ mm. तर अहिले तत्कालका लागि यत्रो ठुलो चाहिँ व्यवस्थापनको विषयमा समस्या भइरहेको स्थितिमा र आम आवश्यकता बनेको अवस्थामा चाहिँ यो एडकिजमबाट चल्नु भएन यो डेमोक्रेसी होइन तदर्सव हातबाट चल्ने विषय डेमोक्रासी होइन तेलन को अभ्यास करने कुछ त हरेक एक राजनीतिक दल जल्द डेमोक्रेसी में विश्वास स्वीकार करना स्थानीय निर्वाचन को विपक्ष में रहने भाग मैसेज आयोजित जो पार्टी दलर हो स्थानीय निर्वाचन स्वीकार कर स्थानीय निर्वाचनमा सत्ताको दुरुपयोग हुने स्थिति छ कि अरू अरू त्यस्तो खालको त्यही समस्या छ कि त्यो कुरालाई छलफल गरेर एकदमै पारदर्शी ढङ्गबाट स्वच्छ र निष्पक्ष निर्वाचन गराउने कुरामा प्रेसर क्रिएट गर्नु दबाब सिर्जना गर्नु अस्वाभाविक होइन तर निर्वाचन नै हुनु हुँदैन निर्वाचनमै जान सकिँदैन भन्ने कुरा चाहिँ जनपक्षीय कुरा होइन अब पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ नेवेशनको भन्तिस गते महाधिवेशन तोकेको छ होला हेल्स म्यक्तिगत रूप में अब नेवी सब मैं इमिडिएट पस्ट प्रेसिडेंट भर्ख निवर्तमान सभापति कार मैं पार्टी सहयोग निवि सङ्घभित्र भएको विवादलाई अन्त्य गर्नका निम्ति आफै स्वेच्छाले रिजाइन गरेको मान्छे भएको कारणले अधिवेशन गर्ने मामिलामा मैले हर तरहको सहयोग गर्छु सहयोग पुर्याउन चाहन्छु सङ्गठनको अधिवेशन लामो समय भएन अब यो ग्यापलाई अन्त्य गर्नका निम्ति अधिवेशन गर्नुपर्छ भन्ने मेरो मान्यता छ र मैले आफ्नो ठाउँबाट कसरी सहयोग पुर्याउन सक्छु त्यो सहयोग गर्ने मैले कोसिस गरिरहेको छु अब पटक पटक घोषणा गर्दा पनि अधिवेशन भएन त्यसैले अब नहुने स्थिति नबनिदियोस् यसले मैले लामो समय बाइस पच्चिस वर्ष मिहिनेत गरेको सङ्गठनकै साख गिराउँछ त्यसैले म पनि कसरी अधिवेशन हुनसक्छ त्यो कुरामा लागिरहेको छु म अरूलाई पनि त्यही आग्रह गर्न चाहन्छु र अहिले जुन उन्तिस गते घोषणा भएको छ कतिले नपत्याउन सक्छन् तर पत्याउने स्थिति हामीहरूले नै निर्माण गर्नुपर्छ हामी अधिवेशन गर्नुपर्छ भन्ने मेरो भनाइ छ लगभग कार्यक्रमको अन्त्यमा छौँ बिपीकै विचारमा रहेर अन्त्यमा के छन् यहाँलाई मन लागेका कुरा मतलब बिपी आफ्नो समयको एकदमै सफल नेता हो विचारको हो जस्तै गणेशमान विचारको पक्षमा कमजोर हुनुहुन्थ्यो योगदानको पक्षमा अत्यन्त बलियो हुनुहुन्थ्यो तर गणेशमानले विचारको पक्षमा बिपीलाई सम्पूर्ण रूपमा साथ दिनुभयो त्यसैले गणेशमानहरू जस्ताको सुवर्ण शमशेरहरू जस्ताको साथ पाएर बिपी कोइरालाले नेपालमा एउटा विचारको स्थापना गर्नुभयो विचारलाई संस्थागत गर्न सक्नुभयो नेपालमा आजसम्म भएका हरेक क्रान्तिको नेतृत्व सामाजिक क्रान्ति आर्थिक क्रान्ति राजनीतिक क्रान्ति सबै क्रान्तिको नेतृत्व बिपी कोइरालाले गर्नुभएको हो mm. र त्यसका सैद्धान्तिक आधारहरू जगहरू निर्माण गर्ने काम पनि बिपी कोइरालाले गर्नुभएको त्यसैले त्यो समयको अत्यन्त सशक्त सबल नेता बिपी कोइराला हुनुहुन्थ्यो आजको राजनीतिले पनि बिपी खोजिरहेको छ भोलिको राजनीतिले पनि बिपी खोज्छ तर बिपीलाई पछ्याउँदै गर्दा बिपीले जे बोल्नुहुन्थ्यो त्यही बोलिरहनुपर्छ भन्ने होइन बिपीले जे भन्नुभएको थियो त्यही भनिरहनुपर्छ भन्ने होइन बिपीले चाहिँ अख्तियार गरेको सैद्धा सैद्धान्तिक जमिनमा सिद्धान्तको जमिनमा उभिएर अहिलेको व्यवहारवादी अहिलेको समय सापेक्ष सिद्धान्तको हामीले अख्तियार गर्न जरुरी छ र फेरि नयाँ विचार नयाँ नयाँ विचार नेपालमा जन्मियो भने mm. त्यो अर्को बिपी जन्मिन्छ बिपीकै प्रेरणाबाट मात्रै त्यो सम्भव हुनसक्छ बिपी नेपालमा जन्मिएको कारणले संसारमा त्यति धेरै चर्चामा रहनु mm. तर संसारमा चर्चामा रहेका अति उत्कृष्ट नेतामध्येमा बिपी पनि पर्नुहुन्छ एउटा सानो ओझेलमा परेको देश भित्र जन्मिएका कारणले र यहीँ काम गरेका कारणले बिपीको अन्तर्राष्ट्रिय ख्याति ब बन्न सकेन तर हामी नेपालीहरू महसुस गर्न सक्छौँ संसारको सबैभन्दा उत्कृष्ट संसारको सबैभन्दा ठुलो सिद्धान्तकार नेतामध्येमा बिपीकोहरूलाई पर्नुहुन्छ त्यसैले बिपीको त्यही व्यक्तित्वबाट त्यही क्षमताबाट हामी प्रेरित हुन आवश्यक छ बिपीबाट हामीले प्रेरणा लिएर mm -hmm. अब नेपाली राजनीतिले नयाँ बिपी खोजिरहेको छ त्यसको निम्ति प्रतिस्पर्धा गरौँ भविष्यमा mm -hmm. पनि बिपी कोरेलाको योगदानले पछिल्लो पुस्तालाई पनि ठुलो प्रेरणा मिल्ने विश्वास ममा छ र बिपी कोइलालाई तिहार गरेको सैद्धान्तिक जमिन सैद्धान्तको जग अझै सय वर्षसम्म भत्किँदैन त्यो त्यति सान्दर्भिक छ त्यसैले म तिम नेतालाई तपाईँ को एफएम मार्फत सम्झन चाहन्छु श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र सबैलाई बिपीले देखाएको बाटो हिँड्नका निम्ति र त्यही जगमा उभिएर नेपाललाई फेरि समृद्ध बनाउने अभियानमा लाग्नका निम्ति म आग्रह गर्न चाहन्छु हुन्छ व्यस्तताका बावजुद र कार्यक्रममा का आउनुभएको मौकाबारे हामीलाई समय उपलब्ध गराउनुभयो बिपीका विषयमा केही कुराकानी राख्ने मौका दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई यो अवसर दिनुभएकोमा यहाँलाई र यहाँको एफएम परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु धन्यवाद नेपाल विद्यार्थी सङ्घका पूर्व निवर्तमान अध्यक्ष प्रदीप पौडेलसँग हामीले बिपीको सान्दर्भिकता वर्तमान अवस्थाका विषयमा कुराकानी गऱ्यौँ उहाँसँग कुराकानीसँगै आजको लागि अर्पण विशेष सकिएको छ अर्पण विशेष कार्यक्रमबाट प्राविधिक मित्र विष्णुलाई धन्यवाद दिन्छु म ध्रुवराज विधा हुन्छु नमस्कार